उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रोति सम्भेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्भेगको मंगलबारको श्रृंखलामा हामी विगत आठ श्रृंखलादेखि जगदीश घिमिरेको सकस सुन्दै आएका छौं यो आख्यान सकसमा जीवाले आफ्ना नातिलाई आख्यान आख्यानहरू सुनाउँदै आउनुभएको छ जसमध्ये गएको साता हामीले सुन्यौं आठौं श्रमा जीवाले कसरी राजनीतिबाट निवृत्त हुनुभयो पञ्चहरूको कसरी जगजगी बढ़यो सम्मको कथावस्तु सुनिसकेका छौ अब के हुन्छ त सुनौ आख्यान सकसको नौं श्रृंखला उसको पञ्चायत प्रवेशको लक्ष्य बुझेर म सोच्न बाध्य भए मैले भने मेरो सरकार लागेको सम्पत्ति त गइहाल्यो केही रकम दिएन त म ओखति गराउन जान्छु उसले भन्यो तपाईँको भागको त्यही गैरी खेत बेचेर त मैले तपाईँलाई यतिका वर्षसम्म खर्च गरेको सात साल देखि तपाऊ सुंदर को पढ़ाई को खर्च बेहोर्ता तेच्न् तपाय खर्च भरना ऋण को ब्याज तीन न सए ब्याज को स्याजली आपत पार्थ हत्तनपत्त साउलाई खेत बुझाएं उसको छोरो कुमार मेरो छोरो रे छोरो में डेरा कर बस्ते पद्मोदय हाईस्कूल में पढ़ते पक्ष कुमार वकील भर पढ़ाई में मध्यम थियो सुन्दर छोरी सुनीता जन्मे थी ऊ मंथलीमे पढ़ती कसला बेचिस कसले लगे धर्मलाल साहू को बाहे तेत्रो एकै चकला खेत ऋण पनि उसैले दियो खेत पनि उसैले लग्यो विचे सार्कीले पनि ऋण दिन्छु बाजे भनेको थियो उसले पनि किन्न सक्थ्यो तर त्यो गन्देसँग ऋण लिएर आफ्नो के बेजत गर्नु जस्तो लाग्यो उसले सार्कीलाई गन्दे भनेको सम्झदा अहिले मलाई लाग्छ माओवादीले देखाएका स्वर्गका सपनालाई दलित दोषितहरूले शोषितहरूले उसै त्यति सजिलै पत्याएका र तिनका बाजी लगाएर लागेका होइन भाइले मेरो गहिरी खेत बेचेको कुरा सुनेर म खरङ्ग भएँ त्यो रातमा निधाइन सर्वस्वरणबाट जोगिएको त्यही एउटा सम्पत्ति थियो त्यही पनि नभएपछि म छुट्टै बसेर पनि खान नपुग्ने भएँ मेरो आफ्नो घर बनाउने अवकात पनि भएन म मा एक मानव खान पुग्ने मान्छे आफ्नै गाउँमा सुकुमवासी भएँ मेरी जहान भाइको घरमा काम गरेर गुजारा गर्दैथि म भाइको घरमा पाहुना लागेको थिएँ मलाई विरक्त लाग्यो सोधेँ मेरो सारा आम्दानीको स्रोत भन्नु मेरो त्यही एउटा खेत त थियो मसँग एक वचन पनि नसोधिकन त्यही चाहिँ बेचिस् त साना खेत र बारी बेचेको भए पनि त हुन्थ्यो उसले अलिकति पनि धक्नमानी भन्यो तपाईँलाई जति पैसा पठाए पनि कहिले नपुग्ने सात सालदेखि 15 सालसम्म कति पठाएँ भन्नुहोस् त त्यसपछि तपाईँ बिरामी हुँदा जेलमा पनि पैसा लिएर गए मलाई कसरी पैसा पठाउँछस् बाबु भनेर कहिले सोध्नु भएन मसँग पैसाको बोड छ फल्छ भने ठान्नुभयो तपाईँ सधैँ राजनीतिको आकाशमा उड्नुहुन्थ्यो मैले धरती खनी खोस्री तपाईँका सारा इच्छा पूरा गरे काँग्रेसका दिन फिर्लान र केही कमाई होला भनेर लगानी गर्दै गएँ अब त्यो सपना बाँकी रहेन काँग्रेस कमाउने दिन गए त्यसमाथि सुन्दरलाई पढ्ने खर्च पनि भर्नै पर्यो साना खेत्रबारीले खेत के पुग्थ्यो उसले मेरो बैरी खेत बेचेर त्यो पैसाले आफ्नो नाउँमा अर्कै खेत किनेको रहेछ मलाई गाउँले दाजुभाइले बताए मेरो सम्पत्ति आफ्नो बनाउन उसले यो जालीबाट अप्नाएको थियो उसले आफ्नो नाउँमा किनेको जग्गामा मेरो हक लाग्ने कुरा थिएन त जाल गर्छन् गर्छन् मौका पर्दा आफ्नै पनि पछाडिबाट छोरा हान्छन् मेरो सहोदर भाइले त्यसै गर्यो मैले कोसँग बेलुना गर्ने दाजुले बुझ्दैन वा बुझेर पो कि लछ्यार्छ भनेर नै उसले त्यसो गरेको थियो त्यही ते भएर त्यस्तो ठाडो जवाफ दिएको होला अब दाजु जेलमै कुहिएर मर्ने भयो भनेर मेरो सर्वस्व खाने शुरू गरेको रहेछ म घर पुगेको एकैछिनपछि सीता पन्ध्रबाट पानी लिएर आइपुगी डोको विसा मलाई त्यसबेला ऊ कति रमाएकी थिए होला देख्न पाइन घुम्टो हालेकी दिनभरि बोलचाल भएन मान्छेको अगाडि लोग्ने स्वास्नीले मुख हेराहेर् गर्नु वर्जित थियो बोल्ने त कुरै भएन गाईबस्तुको वास्ता गरे हुन्थ्यो सोधखोज गरे हुन्थ्यो स्वास्नीको सोधखोज गर्नु हुँदैनथ्यो चलन अनुसार मैले वास्ता नगरेको जस्तो देखेको नदेखे देखे गरे सेता अबेर कोठामा आई। ऊ बुहारी भएर आएदेखि उसको रात्रिचर्या उही थियो बेलुका जानला भात पकाएर खुवाउँदा र धन्दा गरिसक्दा अबेर हुन्थ्यो अनि उसले तेल लाएर आमाका गोडा मिस्नु पर्थ्यो त्यति गरेर आउँदा मध्ये हुन्थ्यो मलाई निद्रा परेको थिएन बिउजै सुथे सोधे कस्तो छ राम्रै छ एक पेट छु उसले लाल्टिनको मधुर प्रकाश जस्तै साउती गरे आफूलाई नि मलाई ठिकै छ मलाई सन्चो थिएन तर भन्न मन लागेन आफूलाई सन्चो भयो मलाई सन्चो भइहाल्छ नि छुटिएर आउनुभयो त्योभन्दा के चाहियो सबले तेरे दुलाहालार् भे सोचे नरे कृष्णलाल ससुरा बाजी जस्ते पारे मार भे शोख सोख करें मैं उस लालटीन को उजालो में हेरे मईली लट्ठा पड़े कि फोहर फरिया ली हाथ छा फुटे दरफराने भाग सोचे खुरकुच्चा फुटे कस्ता भैया बोनरो मैं मारने भे छोड़ने थे रात भरी रोई रही मैं फुलाइ मैले भाइकी दुवैको चाल ढाल्छन् चाहिँ मोटीघाटी उज्याली सफा लुगा मुखको सुखको चमक ऊ मालेक्मी जस्ती थिए सीता नोकर्मी जस्ती सीताको लुगाबाट धुवा गोबर र पसिना मिसिएको दुर्गन्ध आइरहेको थियो त्यो दुर्गन्ध उसले दिनदिनै गर्ने कामको साक्षी थियो घाँस दाउरा पानी भात भान्सा गोबर त्यो मेरो राजनीतिले उसलाई दिएको उपहार थियो सीता म तँलाई माया गर्छु मैले उसको खस्रो फुटेको हातसुमसुमाएर भने म तँलाई सुख दिन चाहन्छु उसले फेरि साउती गरी छि के भनेको लाजको कुरा पल्लो कोठा में सुनी भाई को चालढाल समझे ऊर मालिक जस्तो, मस मा को दाम कामे कारा जस्तों ऊ धनम संपन्न म शरणार्थी युवावस्था में म देश बना समर्पित भे प्रजातंत्र मेरो आदर्श थी कर व्यवहार तेस में पड़ेन मेरो आदर्श संचार द्वस्त भय कर फर्कें मेरे घर संचार भी भत्को रेच आदर्श संसार दुबई को सारा नए पी मथिति को आंधी बेरी उड़ा जता लगे उतने सुको को पात जस्त भें जुन रूख जुर्यो ते ओत लगे गुजारा करने शरणार्थी भें सित मुस्किलले तीन घण्टा सुत्थी यसपल्ट पनि झिसमिसम उठेर गई उसलाई आमाले सानैदेखि सिकाएको बिहानको काममा लागि बाली नबाै अँध्यारैमा उठ्नु राति अघिरामा गाडेर राखेको आगो बाल्ने पहिलो ड्युटी हुन्थ्यो आगो नबाली बाहुनको घर चोखो हुँदैनथ्यो अनि मात्र अरू कुरा गर्नु दोस्रो ड्युटी थियो कुच्चो लाउनु तेस्रो दैलो पोत्नु चौथो डोकामा गाग्रो बोकेर पँधेर जानु पाँचौँ मुख धुनु नुआउनु जे गर्ने गरेर चोखो पानी ल्याउनु र अरू धन्दामा लाग्नु अघिल्लो दिनको बासी पानी पूजामा चल्दैनथ्यो यी काम चरणबद्ध थिए असल बुहारीले यी सबै काम काम झुर्किनुभन्दा पहिले गर्नुपर्थ्यो डिकी जाँतो गर्ने रात चाहिँ सुत्ने चलन थिएन मध्यरातदेखि थाल्नु पर्थ्यो सीता असल बुहारी थिए सासुरी जाएकी थिए बाको गोडाको बुढीऔँलो चोपेको पानी चरणोदक नखाई आमा भात खानुहुन्नथ्यो बिहा भएको केही दिनसम्म सीता पनि कचरामा पानी ल्याएर मेरो दाहिनेगुडाको फोर बुढी आउलो डुबाउँथी र त्यो चरण रोधक नखाई भात खान्न थिए मैले ठूलो संघर्ष गरेर त्यो चलन छुट्याएको थिएँ अर्को चलन थियो पतिले खाएको थालमा उसले छोडेको भातको पुराना आफ्नो भाग भात पस्केर र मिसाएर मात्र पत्नीले भात खाने मैले त्यो पनि बन्द गरेको थिएँ पनि देखासेखी गरेर दुवै कुरा छोडी आमालाई मन परेन उहाँले बा बाँचुन्जेल दुवै कुरा छोड्नु भयो छोड्नु भएन भन्नुभयो पुर्खाको चलन छोडे रातभरि दुलैको आँसुमा नुहाएपछि मैले व्यावहारिक मान्छे उन्यतो गरे तर कसरी कुनै उपाय देखिन मान्छेले बाँच्नका लागि गर्ने विनिमय नै जीवनयापन गर्ने प्रक्रिया हो उसले आफूसँग जे छ त्यो समाजलाई दिन्छ बदलामा जे खाँचो छ जे सक्छ त्यो लिन्छ त्यसका लागि सिप चाहिन्छ मैं आपे हरिवंश तसंग विनिमय करने के शिप छमन को देवता ने भन्या तेर पहचान राजनीति हो तैने जानर नजानेर आर्जन ज्ञान शिव प्रतिष्ठा अप्रतिष्ठा राजनीति राजनी में राजनीति में लगानी थे तई विनीमये निदो करें आखिर सब नाम दाम र शक्ति केन्द्र सत्ता नहीं तो हो तो ती तीन चीज का सर्वोच्च केन्द्र राजा महेन्द्र को शरण में गए राजा मेरे हरणा सर्वस्व फिर्तादेस दिन मैं भाई को नाम में गैरीखेत राखा में झन बड़ी वर्तमानको प्रसादमा मान्छे अन्धो हुन्छ उसले भविष्य कसरी जान्न सक्छ राजाले भने तिमी जस्ता राष्ट्रवादी देशभक्त जनताप्रति समर्पित राजनीतिज्ञले पंचायतमा लागेर देश सेवा गर्नुपर्छ आफू पनि पंचायतमा लाग आफ्ना दिग्भ्रमित साथीहरूलाई पनि ल्याओ म सबैको उचित कदर गर्छु पञ्चायती व्यवस्थामा राजा झाँक्री थिए सचिव अञ्चलाधीश सिडियो नामधारी पात्रहरू दुपौरे राजा झाँक्री बसे दुपहरले दुपौरो घुमाए चुनाव भयो मलाई ओडा गाउँ जिल्ला र रा। राष्ट्रिय पञ्चायतको चुनावी नाटकमा तिनैले पार लाए राजकृपाले पञ्चायतकालमा तलैबाट थालेर फूल मन्त्रीसम्म भए म मन्त्री भएपछि आमालाई काठमाडौँ ल्याएर अलिक सुख दिउ मोटर चढाएर देवदेवता थान दर्शन गर्न लैजाउ भन्ने धोको थियो पूरा भएन आमा बित्नुभयो मैले उहाँको ढिकुराको पनि पूजा गरे एक रात जिबा जी सुतिसकेपछि अचम्मको खबर सुनियो दुई हजार साल जेठ उन्नाइस गते शुक्रबार राजा वीरेन्द्रको वंश विनाश भयो राजपरिवार र निकटका नौजनाको हत्या भयो मैले भोलिपल्ट एका बिहानै जीवालाई सुनाए रामराम एका बिहानै के सुन्नु पर्यो के भएछ संसारभरिका रेडियो र टीभीले हत्याकाण्ड भयो भन्छन् किन कसरी भयो भन्दैनन् दरबारको प्रवक्ताले के भन्छ अटोमेटिक राइफलबाट गोली चल्यो हत्या भयो भन्छ जीवाले लाम लामो सास फेर भने हे दैव के के हुन लाग्यो देशमा किन कसरी यस्तो भएछ थाहा भएपछि भनेस उनी आँखा चिम्डेर सोचाइमा डुबे राजा हरेक शुक्रबार राजपरिवारसँग बसेर डिनर खान्थे त्यो विस्तारित पारिवारिक गेट टुगेदर उल्लासमय हुन्थ्यो अनौपचारिक वातावरणमा मनमाफिकका मादक पिएर भोजनसहितको साप्ताहिक राजसी मनोरञ्जन अब रातिसम्म चल्थ्यो छयालिस सालभन्दा पहिले जस्तो व्यस्त नभए पनि संवैधानिक राजाका दायित्वसँगै अनौपचारिक व्यस्तता पनि थिए घटना भएको दिन अपराह राजारानी व्रतबन्धको निम्तामा गएका थिए युवराज दिपेन्द्र पनि त्यहाँ पुगेका थिए तर बाबु बोलचाल भएन दिपेन्द्र तनावमा थिए उनको विहाको मामिलामा आमा छोराको कुरा मिलेन भाइबहिनीले आमाको पक्ष लिएको र बाबुको तटस्थता उनलाई मन परेको थिएन सेनालाई नयाँ राइफल किन्ने मामिलामा पनि बाबुसँग उनको कुरा मिलेको थिएन मदिरा त दरबारी संस्कृति थियो त्यसमाथि उनी अरू उन लागू पदार्थहरू पनि सेवन गर्थे घटनास्थलका प्रत्यक्षदर्शीले भने राजा पार्टी स्थिल बिलियर्ड बैठकमा आए दिपेन्द्र मातेर भुइमलम्पसार परे पार शाह गोरख राणा राजीव साई मियर उनलाई त्रिभुवन सदनभित्रको खोपीमा लगेर आराम गराए दिपेन्द्रको कम्बरमा पिस्तोल थियो उनीहरूले त्यो झिक्न खोजे जति मातेको भए पनि दिपेन्द्रले आफ्नो पिस्तोल झिक्न दिएनन् उनीहरू फर्के एकछिनपछि बिलियड बैठकमा दिपेन्द्र कम्ब्याड ड्रेस लाएर चारवटा बन्दुक बोकेर टर्मिनेटरको शैलीमा अवतारित भए बैठकको सिलिङमा एक फायर गरेर सबको ध्यान आकर्षित गरेपछि राजालाई ताकेर गोली आने राजा डले वीरेन्द्रले अन्तिम वाक्य बोले यो के गरेको राजाले आफ्नो पिस्तोल झिक्न खोजी सकेनन् भुइमा डले शरीर साधक खेलाड़ी वीरेन्द्र शाह दिपेन्द्रको बन्दुक खोज्न झम्टे उनी दिपेन्द्रको अर्को निशाना बने भूमा लड़ेर छटपटाउँदै अन्तिम सास फेरिरहेका राजालाई दिपेन्द्रले गोली थपे राजाको इहलिला समाप्त भयो पार्टीका पाहुनाहरूको हो सभासर आयो तीनमाथि जथाभावी राइफलका गोली रित्त्याएपछि दीपेन्द्र टहलै बगैँचातिर निस्किए रानी ले गाली गर्दै दिपेपेन्द्रलाई पछ्याइन् दिपेन्द्रको बन्धु खोसेर उनीलाई हान्ने कोसिस गरिन् उनी अर्को निशाना भइन् दिपेन्द्रले उनमाथि मेसिन गनका गोली रित्ताइदिए त्यसपछि निराजनले त्यो पागल पनि रोक्ने प्रयत्न गरे उनी अर्को निशाना भए अन्त्यमा बायाँपट्टि भिरेको पिस्तोलले बायाँ कञ्चट मानेर दिपेन्द्र आफू पनि ढले एडिसीहरूले भने वातावरण सुन्दर शान्त थियो राजपरिवारका सदस्यहरू मात्र भएकोले हामी धेरै चनाख हुनुपर्ने अवस्था थिएन सरकार त्रिभुवन सदनभित्र सवारी भएपछि हामी एडिसी रूममा थियौं अचानक सुटिङको आवाज सुनिन थाल्यो डोका फरेर भित्र छिर्यौं त्यतिजल सबै समाप्त भइसकेको थियो प्रधानमन्त्री गिरिजा प्रसादले भने यो ग्राण्ड डिजाइन हो उनले त्यो ग्राण्ड डिजाइनको नक्सा कसैलाई देखाएनन् आफैसँग लगे लास्ट जाँच भएको भए ग्राण्ड डिजाइनको रहस्य खुल्ने खतरा थियो उनी त्यता लागेनन् प्रधान सेनापति प्रज्वल शमशेर राणाले भने राजा र दरबारको सुरक्षा मेरो जिम्मेवारी होइन राजा र रा राजपरिवारको व्यक्तिगत सुरक्षाको लागि एडिसी छन् र दरबारको सुरक्षाको लागि हजारौं छुट्टै सैनिक त्यही तैनात छन् पत्याइन सक्नु हत्याकाण्डपछि सबले आफ्नै अड्कल बजार तताए ज्योतिषी कुलानन्द जोशीले भने दिपेन्द्रको निवारणमा चिनाएरेर रा। राज्योतिषी दिव्य मंगल जोशीले भनेका थिए युवराज सरकारको जन्मलग्न ज्यादै खराब छ राजपरिवारको लागि अनिष्ट हुन सक्छ सा। राजा हुने योग पनि छैन उनी राज ज्योतिषी पदबाट बर्खास्त गरिए उनको ठाउँमा डाक्टर मंगलराज जोशी नियुक्त भए यो सब भावीको लेखा हो tabu mero bevalihari ha re युवराज दिपेन्द्रका उच्च पदस्थ चाकरीदारहरूले भने मौसम तनावमा मौ उयो बक्सन्थ्यो बेला बखत हुकुम थियो, 31 वर्षको भइसके मैले कहिले बिहा गर्नु कहिले राजगदीको उत्तराधिकारी जन्म मेरी आमा मैले रोजीकी केटी बिहा गर्न दिन्नन् गरीस् भने त अहिले राजगदी छोड्नुपर्छ तेरो भाइलाई राजा बनाउँछु भन्छन् रोजेकी केटी नपाउँदा जिजुबुबा महेन्द्रले युवराज पदबाट राजीनामा दिइ बसेको थियो अरे तर म राजीनामा दिन्न तिमीहरू देखाउला म राजा भएन भने यो देशमा कोही पनि राजा हुँदैन म एउटा कम्पनीको राइफल किन्नुपर्छ भन्छु वा अर्कै कम्पनीको किन्नुपर्छ भन्छन् मैले भनेको राइफल मलाई मन परेको छ कमिसन पनि राम्रो छ भोलि राजा हुनेमै हो यिनीहरूले मेरो कुरा नमानेर हुन्छ मौसुको यही तनावलाई कसैले उपयोग गरेको स्वामी शनकानन्द अगोरीले भस्मेश्वर मसानमा गाँझाको चेलिन तान्दै धपक्क आगो बालेर दलिनसम्म फुर र धुवाँ उडाउँदै भन्दै राजा वीरन्द्रले तात्रिक धनशम्शेर राणासँग दश वर्ष तन्त्र विद्या सिकेका थिए साधना पुगेर दिपेन्द्रले मनपराएका केटीहरूको मोहनीबाट उनको मन फर्काउन ऐश्वर्याले तान्त्रिकहरू लगाएका थिइन् ढंग पुगेर यो सब कच्चातन्त्रको मात्रा यमपुरीको यात्रा हो राष्ट्रवादी चिन्तकले भने हाम्रा दूरदर्शी राजाले दुई हजार एकतीस सालमा आफ्नो राज्यभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखेका थिए त्यसको भारत बाहेक संसारका सबै महत्वपूर्ण एक सय सोह्रवटा मुलुकले स्वागत र समर्थन गरेका थिए यो हत्यामा त्यसको भूमिका छ फिल्ड मार्शलले भने दुई हजार चौवालिस सालतिर नेपालले चीनबाट केही एन्टी एयरक्राफ्ट हतियार किन्दा भारत क्रुद्ध भएको थियो त्यो समेतका अनेक जटिल कारणहरूले बलियो भारतले निर्दोय नेपाललाई एक वर्षसम्म नाकाबन्दीले निचोरेर दुई हजार छयालिस सालमा राजाको प्रत्यक्ष शासन पद्धति पञ्चायती व्यवस्थालाई समाप्त पार्न सघाएको हत्यामा त्यसको भूमिका छ विश्लेषकले भने यो हत्याकाण्ड जुन किसिमले भएको छ त्यो शिव दरबारभित्रका मान्छेमा छैन अरूको त्यहाँ पहुँच छैन बाहिरको मान्छे कसरी त्यहाँ पुग्यो भित्रको मान्छेले कसरी त्यस्तो कार्य गर्यो कसरी रच्यो होला यत्रो हत्याकाण्ड युवराज छोराले बाबु आमा भाइ बहिनीलाई मारेर रा। सब रहस्यमय छ राजनीतिज्ञले भने दुई हजार सन्ताउन्न सालमा फागुनमा चीनको महत्वाकांक्षी ची अन्तर्राष्ट्रिय योजना बुआ फोरम फर एसियामा राजाले विशिष्ट अतिथिबारे भाग लिए त्यहाँ हाम्रा राजालाई चीनका राष्ट्रपति जिया जमिनले गरेको मान सम्मान प्रशंसा र चीन नेपालको सुमधुर सम्बन्ध भारतलाई असह्य भयो त्यो प्रमुख कारण हो जर्नेलले भने राजाले सेनाको लागि एचकेजी थर्टी सिक्स राइफल किन्न र नेपालमै त्यसको एसेम्बल गर्न चाहिबक्सेको थियो त्यसको निर्माता केकलर एण्ड कोक कम्पनीले मानेको पनि थियो भारतलाई त्यो मन परेन भारत लो क्वालिटीको भारतीय इन्चार्ज राइफल भिडाउन चाहन्थ्यो हत्याकाण्डको मूल कारण त्यो न्यायाधीशले भने प्रधानमन्त्री गिरिजा प्रसादको पालामा नागरिकता विधेयक दुई हजार सन्ताउन्न संसदबाट पारित भएर लालमोहर लागि दरबार पठाइएको थियो धेरैले त्यो विधेयक नेपालभन्दा भारतको अनुकूल ठानेका थिए विवाद भयो राजाले सर्वोच्च अदालतको राय मागे सर्वोच्चले संविधान विपरीत बन्यो राजाको काल त्यही भयो dari ha माओवादी नेता प्रचण्डले भने वीरेन्द्रका भाइ धीरेन्द्रले चिठी लेखेर दाजुले भेट्न खोज्नु भएको छ भनेका थिए वीरेन्द्रसँग भेट्ने दिन नजिक आइसकेको थियो मैले कुरा गर्ने बुँदाहरू टिपिसकेको थिएँ वीरेन्द्र निरंकुश राजा हुन्थे भने हामीले त्यत्रो वर्ष युद्ध गरेर आधार इलाका निर्माण गरिसकेको अवस्थामा हामीलाई दमन गरेर सिद्ध्याउने बाटोमा लाग्थे तर उनी राष्ट्रवादी भएकोले त्यसो गरेनन् घोर माओवादी र वीरेन्द्रबीच पत्राचार भएको थाहा पाए विदेशी ताकतलाई पनि माओवादी र वीरेन्द्रबीच समझदारी भयो भने नेपालको राजनीतिक कोर्स अर्कोतिर कुद्ला भन्ने डर भयो परिस्थितिको द्वन्दात्मक विश्लेषणबाट हाम्रो बुझाइ के रहेको छ भने वीरेन्द्रको वंशनाथ त्यही राजनीतिक कारणले भएको सामान्य घर झगड़ाले होइन जनसाधारणले भने एउटाको अनुहारको मास्क लगाएर अर्कोले हत्या गरेको हामीले अंग्रेजी र हिन्दी सिनेमा कति देखेका छौं कति यहाँ पनि त्यस्तै भएको देवेन्द्रको मास्क लगाएर गोली हान्ने अर्कै थियो हामीलाई सब थाहा छ प्रधानमन्त्री गिरिजाप्रसाद र राजा हुने क्रमका ज्ञानेन्द्रले अनुसन्धानका लागि घटनास्थल घेर्न लाएनन् अन्तर्राष्ट्रिय विशेषज्ञबाट अनुसन्धान गराएनन् लास जाँच गराएनन् त्यसो गराउँदा हत्याको रहस्य पर्दाफाश हुने डर थियो के ज्ञानेंद्रांच दशक दोसों पटक राजा भे उनके जांच आयोग बनाए तेलो जटिल हत्याकांड को अंसंधान असार पंद्रह में दही चूरा खाए जस्ते सजिले संपन्न करो <laughs> आयोग सदस्य सभामुख तारानाथ राणाभाट बाटले। हत्या को मुख्य अभियोग राइफल उचा हास्ते रहा। जोक्कर झीई अभिनय करते दे। देश विदेश का पत्रकार और टीवी कैमरा ताकने इसी भट्ट करे श्रोता पड़कियो पड़काईद मनो पड़काउने थे अत्यंत सुखद ग्रांड डिजाइन को रहस्योदघाटन करते थे यी कुराहरू मैले पछि पछि थाहा पाएँ जीवालाई बताउन सकिनँ त्यो साँझ जीवाले सोधे के था था। के थाहा पाएस त खै युवराज दिपेन्द्रले नै रोजीकी केटी बिहा गर्न नपाएर बाबुआमालाई मारे भन्ने बजार हल्ला छ अरू कारण पनि होला नि केही थाहा छैन जीवाले भने कस्तो सजिलो सबै मसिना कुरा थाहा हुँदैनन् अघि रणबहादुरको पनि हत्या भएको थियो दरबारमा अघिअघि पनि ठूल्ठूला काठमार भए नेपालको इतिहासका कति कोर्स तिनै काठमारले बदलेको छ दरबार भनेको तरबार हो भन्ने उखान उसै बनेको होइन त्यो तरबार पनि धन मान यौन अहंकार शक्ति सत्ताको होडबाजीमा चल्ने हो भने तँलाई बारम्बार भनेको छु यो हत्याकाण्डका कारण पनि तीनै होलान् यिनका पुर्खा रणबहादुरलाई पनि उनकै सौतिनी भाइ शेरबहादुरले यस्तै कारणले मारेको दुई सय वर्ष पुग्न लाग्यो घटनास्थलमा उपस्थित राजाका आठवरिया बालनरसिंह कुंवरले त्यसको विवरण जाहेर गरेका थिए त्यसमा त तरबार आफै चलेर राजा काटिए भनेको छैन अघि अलिअलि साँचो पनि बोल्थे कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन सकसको वाचन हो यसको बाँकी अंश केही भेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला Ujalo 90 network कार्यक्रम श्रोति सम्वेगमा पुनः स्वागत छ तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ श्रुति सम्वेगमा हामी जगदीश घिमिरेको आख्यान सकसको वाचन सुनिरहेका छौँ मैले सोधे रणबहादुरको हत्या कसरी भयो भनेको छ जीवाले भने स्वामी राजा नेपालमा अनेक काण्ड गरेपछि भागेर काँसी गए तीन चार वर्षपछि फर्केर जोगीको जामा फोकालेर बोगीको वेश धारण गरे नानी राजा गिरवाणका नायक भएर उनका नाउँमा राजकास गर्न लागे पीमसिन थापा रणसँग काशी जाँदा स्वामीका सामान्य आठ परिया सुबेदार थिए फर्कन्दा ठूला सरदार भएर आए चारपाटा मुडेर देशमा भएका व्रजनाथ पौडेलका छोरा रंगनाथलाई काशीमा स्वामी महाराजले उनको उपाध्याय वाहुनको जात थमौती गरेर रा। राजगुरू पनि बनाएका थिए जात पतित भएको बेला उनको परिवार अछुत थियो राजगुरू भएपछि त्यही परिवार पछि भयो नेपालका कुलिन ब्राह्मणहरू उनीसँग नाता जोड़न लालायित भए काशीबाट फर्केका नयाँ बारदारहरूलाई नयाँ औकात माफीका दरबार चाहिए स्वामीका काका छोरा चौतरिया खलकका दरबार राम्रा थिए उनीहरू राजनीतिबाट टाड़ा थिए र कुनै अपराध गरेका थिएन उन्को अपराध खोजीय आखा सद्धी थे तई उन्को अपराध ठहरियवामी तीन का आंखा झिंने हुकूम दिए तीन का दरबार हरण गरेर, भीमसेन था रंगनाथ बकस दिए आफूले आँखा गाडेका दरबार नपाएपछि राजाको अति प्रिय भाइ प्रबल सहयोगी र प्रमुख सौतर्या शेरबहादुर साई क्रुद्ध भयो शेरबहादुर र भीमसेन थापाको द्वन्द बढ़्यो एउटा पाकना लागि अर्को राजाको एकलोटी प्रिय हुन सम्भव थिएन भीमसेन थापाले भने महाराज त्रिभुवन खवासले पनि महाराजका विरूद्ध कुकृत्य गरेको थियो त्यसको दरबार राम्रो छ स्वामी महाराजले ह्कुम दिए त्यसलाई काटेर त्यसको सर्वस्मरण गर काजी त्रिभुवन खवास रणबहादुरका पिता राजा प्रताप सिंहका जेठान थिए उनी शेरदुरका साक्कै मामा र स्वामीका सौतिनी मामा थिए टुंगी सकेको मुद्दा बल्झाएर काजी नरसिंह गुरूङ र चौतरिया शेरबहादुरलाई पनि मोच्ने काम भयो बदशतलपुरआएपछि काट्नु अघि कुमेदान जयन्तले परम्परा अनुसार सोध्यो काजी हजुरको अन्तिम इच्छा के छ काजीले भने यो अर्जी स्वामी महाराजका बाहुली दाखिल गर र त्यसको जवाफ नआउन् जेलमलना काट अर्जी पढ्न लाएर सुनेपछि स्वामीलाई काटिनेको अन्तिम इच्छाको कदर गर्ने सदिच्छा जाग्यो जा काजी त्रिभुवन खवासको हरण भएको भव्य भवनको फराकिलो कौशीमा अवेर साँझ कचहरी बसाइयो बालिस्टमा अडेस लागेर पूर्वपक्षको विषय प्रवेश गर्दै कर स्वामी कर्जे लौ भन त्रिभुवन खवासले ढुकुटीमा रहेका रूपयाँ मासेकोमा तिमीहरू सबै मिलेर मासेका होइनौ मलाई मा काशीतर्फ लखेट्नको निमित्त तिमीहरूले त्यो रूपैयाँ खर्च गरेका होइनौ मलाई उहीँ रोकिराख्नको निमित्त तिमीहरूले अंग्रेजहरूलाई कृतिपुरमा व्यापार कोठी थाप्ने अनुमति दिने तजविज गरेकोमा तिमीहरूले बिराएका होइनौ राजाको अप्रत्याशित प्रश्नले सबै अभाव भए नेल हतकड़ी र गल्फन लाएका दुई अभियुक्त काजी त्रिभुवन खवास र काजी नरसिंह गुरूङ मुन्टो निउराएर खड़ा छन् दुवैले बाँसले आश मारिसकेका छन् तेस्रो अभियुक्त चौतरिया शेरबहादुरलाई नेल र हतकड़ी लगाइएको छैन उसलाई तरवार भिरेर आफ्नो आठ परियाेत लिएर आउन दिइएको छ महाराजको जय गरीब पर्वर मैले जानिन बिराएँ भनेर प्रभुलाई काछीबाट फिर्ती सवारी भएकै बखत थानकोटमा बिन्ती चढाएको हो शेरबहादुरले स्वामीलाई सम्झायो त्यसै बेला प्रभुले यो दासलाई माफी बक्सेको हो मेरो जिउको त माफ भयो ढुङ्गाको कुरामा मैले माफ दिएर कहाँ माफ हुन्छ स्वामीले भने महाराजको जय मैले मात्रै बिराए कि अरूले पनि बिराए गरीब पर्वर बिराउँदा सबैले बिराउने सजाय चाहिँ मैले मात्रै पाउने यो कस्तो न्याय हो महाराज उसले अरू चौतरिया र भारदारहरूलाई पनि मुछ्यो यी पाजी गुलामहरूको के लेखा छ जसको पाए उसको चाकरी गर्छन् खान्छन् स्वामी गर्जे त त मेरो भाइ होस् यो ढुङ्गु बिग्रियो यो बापदादाको छाला गयो भने त के खान्छस् के मलाई पनि बात लाग्यो त्यो गरीब परिवार शेरबहादुरले थरथर कामिरहेका हात जोड्दै फेरि विन्ती गरे उसो भए के म माफी पाउँदिन त दयासागर स्वामीले फैसला सुनाए पाउँदैनस् तँलाई पनि बात लाग्छ त्रिभुवन नर्सिङ त काटिन्छन् काटिन्छन् तेरा पनि आँखा झेकिन्छन् क्लाइमेक्स आउन लागेपछि भीमसेन थापा भने राजाको अनुमति लिएर राजाकै भान्सामा भोजन चुक्ख लिन गए झिकिन्छन् शेरबहादुरको तातेर रन्कीको दिमागमा यही वाक्यको घनले बारम्बार प्रहार गरिरह्यो उसको मुख सुक उसले आफ्नै सल्लाहमा आँखा फुटाएर अन्धा बनाएका र दरबार हरण गरेका आफ्नै निकट वंशका चार भाइ निर्दोष चौतर्या खलकलाई सम्झ्यो अनि सोच्यो यो रणले आफ्नै भातिजाहरूलाई त छोडेन भने म त मथ्या भायू मलाई के बाँकी लाग्छ यसले कि मेरो आँखा झिक्छ कि मलाई मार्छ ऊ अतालि को देख रस लिंद स्वामी ने राजगुरू रंगनाथपटी फर्क रा, खिस्सी गरे। अब तानी को मुख सुक्यो पूरा हाँ बेला एक्काशी साल करा तो साल नकराएस अभी अर्क हिमीम दिए जम्बू करा सुन सब भारदार आंखा चिमले रामी को हुक्म शिरोपर कर तलिन्े स्याल कराएको कसले सुनेको थिएन सहरभरि दिउँसै स्याल कुद्थे तर त्यो स्याल ह्इयाले अर्को नयाँ नेपाल बनायो नयाँ नेपालहरू यस्तै स्याल ह्इयाँले पनि भनेका छन् शेरबहादुरलाई त्यो खिसी असह्य भयो उसले मात्र स्वामीको ह्कुम मानेन सबैले आँखा तर उसले म्यानबाट तरबार थुत्त थुत थुत्यो र बिजुली चम्केजै फोरी शब्द बोल्दै स्वामीलाई झ्याम झ्याम आन्यो स्वामीले यति मात्र बोल्ने भए ए बाले लौ न सेरेले मलाई मार्यो बाल नरसिंह कुंवर स्वामी सामू पुगेर हात जोडेर भने गरीब पर्वर स्वामीको या लीला तत्काल समाप्त भयो चौतरियाहरू मिलेर भगवान शंकरको मानसपुत्र वीरभद्र चाहिँ उग्र भएको शेरबहादुरलाई लडाएर उसको सामा खुकुरी रोपेर मारे मारेवा मैले भने के सोच्दै हुन्छ जीवा, जीवा को को राति अचम्मको सपना देखेँ के देख्नुभयो अनि जीवाले भने हिजो मैले तसँग रणबहादुरको हत्याको कुरा गरेको थिएँ अघि राति सपनामा म पनि यमलोक पुगेछु रणबहादुरलाई हातकडी नियल गल्फन लगाएर यमराजको न्यायालयमा उभ्याएको रहेछ उसका दिने दण्डबारे विमर्श हुँदो रहेछ उसका सारा अपराधहरूको एक एक विवरण पेश भइसकेपछि यमराजले भने रणै तँलाई आफ्नो बचावको लागि केही भन्नु छ प्रणाली न्युरेर बिन्ती पार्यो भगवान मैले जीवनमा कुनै पाप गरेको छैन मैले शास्त्रले भनेपछि प्रजाप्रेमी राजाले लागू गर्नुपर्ने साम दाम दण्ड र भेदनीतिहरूको प्रयोग गरे मैले सबैलाई न्याय गरे पापीलाई दण्ड दिएँ बदमाशलाई तह हजुरको सबभन्दा प्रिय दण्डनीतिको प्रयोग गरे हजुरले दिने दण्डको तुलनामा मैले दिएका दण्डहरू फिक्का छन् मैले पूरा शासन पनि गर्न पाइन षड्यन्त्रकारीहरूको कुचक्रमा मेरो जीवन बित्यो मलाई मेरै कुलंगार भाइले अकालमा मार्यो मलाई नेपालको भोग गर्ने कृष्णा मेटिएको छैन म फेरि नेपालमा शासन गर्न पाऊ प्रभु स्वामीले डाको छोडेर रुँदै यमराजको राँगाको खोरमा डोग्यो अचेल मेरो वाहनकी आमालाई पनि तेरो देशका क्रान्तिकारी नेताहरूले यसै गरी चित्रगुप्त त्यसको लगत राखेको छस् कि छैनस् यहाँ आएपछि तिनीहरूलाई गाईलाई मारेर भैँसीलाई किन पुजेको भनेर सोध्न नबिर्सन यमराजले हाँसेर रा भने रणे एक त हत्याराले आफूले गरेको हत्या देख्दैन अर्काले गरेको मात्र देख्छ अर्को आफूले गरेको हत्या उचित देख्छ अर्को कुरा नेपालको जुन शासक पनि तै जस्तो शासन गरेर कहिले पनि अगाउँदैन रणले भन्यो भगवान दण्डनीतिको प्रयोग नगर्ने को राजा हुन्छ राजाले हत्या गर्दैन केवल दण्ड दिन्छ दण्ड दिँदा कसैको ज्यान पनि जान्छ मैले कसैलाई अनुचित दण्ड दिएको छैन बरू मेरै भाइले मेरो हत्या गरेको त हजुरमा जाहेरै छ हो कि होइन चित्रगुप्तजी यमराजलाई स्वामीको दावी घत लागेछ क्यार एकछिन घोरिए सोचे ठिकै त भन्छ यो रणे यसले दिएका दण्डभन्दा मैले दिने दण्डहरू कति कडा छन् कति शासन गर्ने भनेको दण्डनीतिको कड़ा प्रयोग त हो नि जे होस् राजा मध्ये यही रणे मेरो दण्डनीति कडाईका साथ लागू गर्ने बिरियो पनि हो उनि अचानक स्वामीसँग प्रसन्न देखिए यमराजले भने रणे तैँले पाप गरेको छ त्यसको लागि दण्ड त भोग्नै पर्छ तर जे भए पनि राजाहरूमा त दण्डनीतिको राम्रो प्रयोगता र उपासक होस् तेरा काम र कुराहरू मलाई घत लागेको हुनाले एउटा वरदान दिन्छु म तेरो आत्मालाई नेपाल फर्काइदिन्छु तेरो आत्माले नेपालको राज्य सत्ताका सबै अङ्गमा रहेका ठूला साना सबैको आत्मामा शासन गर्नेछ रणाले सोध्यो प्रभु हजुरले के भनिबक्षको अलिक बुझिन एमरातले भने के भनेको भने नेपालका राजा मन्त्री भारदार सेना पुलिस विद्रोही क्रान्तिकारी नेता न्यायाधीश कर्मचारी व्यापारीदेखि सामान्य पिएनसम्म सबै जन सरकारवालाहरूको आत्मालाई तैले बसीभूत गर्न सक्नेछ कहिलेदेखि प्रभु यही घड़ी पालादेखि तैँले आफ्नो पापको दण्ड दुई वर्षसम्म भोग्नै पर्छ त्यतिजेल ते तेरो आत्मालाई बेला, बेला नेपाल जान दिन्छु त्यसपछि नि प्रभु मलाई यो धरती रहन्जेल नेपालमा एक शासन गर्ने लालसा छ हेमराजले जुगामा ताउलाएर भने तेरो नेपालका सबै नेतालाई त्यो लालसा छ मेरो वरदान छ तैले यहाँ आएको दिनदेखि दुई सय वर्षसम्म बेला बेलामा नेपाल गएर तथा त्यसपछि मेरो अर्को आदेश नभएसम्म सधैँभरि उतै बसेर नेपालका सबै जनसरकारवालाहरूको आत्मामा शासन गर्नेछस् जो निगागागाह प्रभु रणले हर्ष विभोर भएर भन्यो यमराजले आदेश दिए चित्रगुप्त नेपालको किताबमा यो फैसला तुरन्त लेखेर यो मिसिल बन्द गरिदिए त्यही बेला मिउजिए मैले भने आफू मरेको देखि आयु लम्बिन्छ चा भन्छन् नि जीवा अब मेरो आयु लम्बिनु परेन बाबु आयु लामो होइन जीवन स्वस्थ सक्षम सक्रिय र समाज उपयोगी हुनुपर्छ मेरा सक्रिय हुने दिन सकिए आयु लम्बिएर के काम मैले त्यसैले दशैंमा टीका लागि भन्ने गरेको हो अव्याधिना शरीरेण मनसाच निराधीना पूर्यामारदामशत निरोग शरीर र निद्वन्द मनका साथ आशामुखीहरूको इच्छा पूरा गर्दै तिमी सय सरद भाँच शरद त्यसैले मैले तेरो नाउँ शरद राखेको मेरो तँलाई आशीर्वाद छ तेरो नाउँ सदा सार्थकको होस् मन्त्री भएपछि त तपाईँलाई अलिक सुख भयो होला अलि राम्रो पनि भयो होला होइन त अनि जीवाले पनि के राम्रो के नराम्रो एउटाको दृष्टिमा राम्रो अर्को दृष्टिमा नराम्रो हुन्छ राम्रो नराम्रो भन्ने कुरा हेर्ने कोण अनुसार फरक पर्छ राजनीति भन्छन् जोगी हुन राजनीति गरेको होइन जोगी हुन नभए भोगी हुन हो हु। सके प्रधानमन्त्री मन्त्री हुने नसके जिहाद सोसाथ कमाउने खाने ऐस गर्ने नै जीवनको लक्ष्य भएपछि यो गर्ने र यो नगर्ने भन्ने हुँदैन जे गर्दा हुन्छ त्यही गर्ने हो बाँकी सबै तपसिरका कुरा हुन्छन् अनि राजनीति जनताले अनुमोदन गरेको राज्य कोष प्रक्रिया मात्र हुन्छ पंचायत व्यवस्था तय थी अली भन्दा हजार गुणा भ्रष्ट भ्रष्ट सामज में मंत्री नाक ना। खलनायक हो मंत्री पद सेवा को होना चोरी ठगी डकैती को मध्यम हंस मो पद में बिके मैं आपने मन लगे तर नबिकी को भैक शहीद होने थे मैं चिने का भोका सही धरें तीन को त्याग योगदान को मूल्य भय कगत भेन म मा औसत मान्छे थिएँ तर जीवनमा खल्लायक हुनु लेखेको रहेछ मन्त्री भए हिजो भोकै नांगे परेका बेला सुका मोहर दिनुपर्ला भनेर मुन्टो बटाएर तर्किनेहरू मेरो चाकरी गर्न लागे मेरै मुखेन्जी मेरो बढाई गर्न लागे जसले सामान्यमा प्रशंसा गर्छ त्यसले पछिल्लोतिर निन्दा गर्छ मेरो भाइले सबभन्दा बढी गदगद भएर भन्यो दाजु मलाई पिए बनाउनुहोस् म जेलबाट छुटेर घर गएका बेला उसले मसँग गरेको व्यवहार सम्झेर भने बाबु राजनीति भनेको जनताको सेवा हो तैँले प्रधानमञ्च भएर जनताको सेवा गरिरहेको छ अहिलेलाई त त्यही गर पहिले जिल्ला पञ्चायतको सदस्य हुने कोशिश गर म सकेको सहयोग गरिहाल्छु जिल्ला सभापति भइस भने राम्रै बजेट खेलाउन पाउलास लडु लडाउँदा झिल्ली परिहाल्छ पद र पावरमा टिक्न सक्नुपर्छ कमाउने अनेक उपाय हुन्छन् यो पिए भनेको अरौटे परौटे काम हो मलाई ठिक हुँदैन त भविष्यमा रामेसाबको ठूलो नेता हुने मान्छे पो होस् आफूलाई चिन् उस चिन्नी कोशिश करतेमिशाब को कर राजनीति में डुब्य मैं ठीक तस्ते गफ दिए जस्तों उभ लगने मंत्री आशामुखी कार्यकर्ता दिश लगने मंत्री होने रियाज कर लगे थे चलाक पीएले मंत्री लिए बड़ी कमाई देखते थे सुन्दर एमए पास कर लोकसेवा दिने तर्खर थियो कमाए छोर कमाओस सुंदर ऐसी पीए बनाए मंत्री भाई बेला सुन्दर और सुनीता दुबई को बिहार ताम झाम का साथ करेंो घर कि बुहारी पाए डाक्टर ज्वाई पाएं दुईटै बिहाको खर्च मेरा व्यापारी र मसँग सरवा माग्ने उच्च कर्मचारीले जानिदिए घुस खुवाएर सरवा लिने चलन पहिले पनि थियो अहिले पनि झन व्याप्त छ पञ्चायतकालमा जे जे बी रोपिएका थिए ती अहिले बौद्धल कालमा विशाल विष्पृक्ष भएका छन् राजादेखि रंकसम्म घुस नखानेको थियो र पनि सिद्धान्त बेचेर नै मन्त्री भएको थिए मन्त्रीहरूको मूल सिद्धान्त नै राजा र राजाका पारि परिचारक भाराधार रिजाउनु र कमाउन्थ्यो सुन्दरले कमाई कसरी गर्यो भनेर मैले चासो लिएँ आँखा चिम्लिदिए राजाका कृपाले पटक पटक मन्त्री भए मन्त्री भएका वर्षहरू थाहै नपाई इलेक मिलेकमा बिते त्यो बेला लुट्ने केन्द्र एउटै थियो दरबार अहिले हजारौं छन् भ्रष्टाचार असुरक्षा हिंसा हजारौं गुणा बढ़ेको छ बाबु जिन्दगी भनेको भेलको जंघार हो त नदीको भेलमा हेल्लीस् भने थाहा पाउँछस् एउटा चुल्ठी लाग्न नपाउँदै ना सोच्यो भन्दा धेरै ठूलो अड्कल्नै नसकिने अर्को वेगवान चुल्ठीको सामना गर्नुपर्छ नदेखिने खाल्डा र भुमरीमा झाकिनुपर्छ जो जंघार तर्न सक्दैन त्यो बग्छ जो बग्यो त्यो सकियो जो पारी पुग्यो त्यो बाँच्यो जहाँ बाँच्नु नै जीवनको परम लक्ष्य हुन्छ त्यहाँ जुन जंघार रोजेर बाँचिन्छ त्यही ठिक भेलको जंघार तरेर पारि पुग्नेले फर्केर हेऱ्यो र अरूले तरेका जंघारको पनि मेलो बुझ्यो भने आफ्ना गल्ती देख्छ त्यहाँनिरबाट हेरिनुहुने त्यहाँनिरबाट नहुने त्यो मूलको यसरी छल्नुपर्ने इत्यादि म जसरी तसरी जिन्दगी रूपी भेलको जंघार तरेको मानिस हो कसरी तरे महिला थाहा छ अरूलाई बताएर बताइन्न अरूलाई बुझाएर बुझाइन्न बुझा हरेक मान्छेले आफ्नो जीवनको जंघार आफैले तर्नुपर्छ आफ्नो जीवनको गोरेटो आफैले खन्नुपर्छ तीव्र रूपान्तरण क्रान्ति हो कम्तीमा पौने शताब्दीदेखि नेपाली समाजको दिनदिनै तीव्र रूपान्तरण भइरहेको छ संसारमा जे जस्ता परिवर्तन हजार वर्षमा भए ती नेपालमा एक शताब्दी भन्दा कम समयमा भएका छनृ नेपालको परिवर्तनको गति यति तीव्र छ समाजले सधैँ सुनामीका छालहरू र भूकम्पका धक्काहरूको अनुभव गरिरहेको छ त्यसैले यहाँ सदा राजनीतिक सामाजिक र आर्थिक क्रान्ति छ यो क्रान्तिको तालमा जो नाच्न जाने ती बाँचे जसले जानेनन् ती समाप्त भए मैले फर्केर हेर्दा जे देखेँ जे जाने त्यो तँलाई बताए एउटा कुरा याद गरेस् वर्तमान बुझिन्न भविष्य देखिन्न बितेको मात्रै छर्लङ्ग देखिन्छ मैले त्यही भनेको यो संसार मान्छेको डेरा हो यहाँका तेह्रो मेरो भनेका सबै नातागोता तन सम्पत्ति पद प्रतिष्ठा कसैले सदाकाल लिएर बसेन सबैले छोडेर गए तर यो कुरा आफैले नभोगी आफ्नै मनज्ञानले नबुझी कसैले जान्दैन त्यसैले यो जीवनलाई लीला भनेको कालको दर्शन नगरी त्यो लीला देखिन्न चिनिन्न बुझिन्न तनको आँखा खुल्ला हुन्छ त्यसले देख्दैन मनको आँखा हम्मेसी खुल्दैन जीवन अपार समुद्र हो मेरा मनमा गढेका सबै कुरा राम्ररी भन्न पाएको छैन धेरै बाँकी छन् म मन्त्री भएका बेला तितामीठा सबै अनुभव मेलैसँग भोलि बताउँला तैँले शून्य धैर्य गर्नु आज अलिक छाती दुखेको छ चाँडै सुत्छु भोलि डाक्टर देखाउने हो कि बने, कुमारी आज जीवा निके गलें सुताराओ उनको अंतिम ड्यूटी रात सुने बेला में जीवाला औषधि दें तापचाप धड़कन जांचने थी उन्नी ड्यूटी सक्र आई सोधे कस्त सब ठीक है ओण्डे ओढ़ाई दोड़ा में ता पानी को थैलो राखीदे छिट्टी निधाऊ दुई बजी हेन गए कस्त ठीक दिशा जानु बाथरूम जान निके भो काठको कुर्सीमा पाल पारेर प्लास्टिकको बाल्टी थाप्ने गरेका थियौँ दिनौं सफा गर्थ्यौं कुर्सी ओछ्यानमा जोडेको थियो जिभा सकेका बेला ओछ्यानमा बसी बसी सर्दै सर्दै त्यो कुर्सीसम्म पुग्थे कुर्सीको हात अडाउने बाहाँले त्यसमा बस्न सजिलो असजिलो पार्यो त्यो बाहाँ काटेर हटाइदिएपछि सजिलो भयो मैले दिशा बसाइदिएँ सधैँ आफैले धुन्थे आज सकेनन् मैले धोइदिएँ त्यो मेरो अन्तिम सेवा रहेछ फर्कने बेलामा सोधेँ कस्तो छ जीवा ठिकै छ अलिक कमजोरी छ त्यो उनको अन्तिम बाढी रहेछ म छ बजी बिउजेर हेर्न गएँ उनी सदाका लागि मौन भइसकेका रहेछन् मैले डाको छोडेँ कुमारी जीवा जानुभयो कुमारीले डाको छोडिन् शरद हामी टुरा भयौँ श्रुति सम्वेगमा यतिन्जेल तपाई जगदीश घिमिरेको आख्यान सकसको वासन सुन्दै हुनुहुन्थ्यो सकसको वासनको नौं श्रृंखलामा आइपुग्दा जीवाले प्राण छोडेका छन् अब के हुन्छ बाँकी अर्को साता सकसको दशौं श्रृङ्खलाका साथ आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा हामी अर्को कुनै गद्दी लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्र चा। दो दो दो दो दो